सिद्धान्तबाट प्राय कुनै पनि कार्यको दीर्घकालीन प्रभाव वा परोक्ष प्रभावलाई व्यवस्था गरिन्छ सन् उन्नाइस सय छ्यालिसमा प्रख्यात आर्थिक पत्रकार हेनरी हेजलिथले इकोनोमिक्स इन वान लेसन नामक पुस्तक लेखेका थिए फ्रान्सले आर्थिक पत्रकार फ्रेडरिक वास्टियाटले सन् अठार सय लेखेको एउटा निबन्धमा आधारित उक्त पुस्तक हालसम्मकै अर्थशास्त्रको क्षेत्रमा सबैभन्दा बढी बिक्री भएको पुस्तक हुनुपर्छ उक्त पुस्तकको प्रारम्भ एउटा कथाबाट हुन्छ भकुण्डोले हानेर एउटा ठिटोले पसलको झ्यालको सिसा फुटाइदिन्छ उक्त पसले एउटा सिसा पसलेलाई झ्याल मर्बत गर्न लगाउनु पर्ने हुन्छ यो देखेर केही व्यक्तिले भन्छन् कि सिसा फुटाउनु राम्रो काम हो किनभने यसले सिसा पसलेको लागि काम सृजना गर्यो हेजलिटका अनुसार यो गलत बुझाइयो किनभने त्यसो भन्नेहरूले उक्त कार्यले अर्कोतिर परेको असरलाई हेक्का गरेका छैनन् उक्त पसलले झ्याल मर्मतमा खर्च गर्नु नपरेको भए उसले उक्त रकम अन्य कुरामा खर्च गर्न पाउँथ्यो सायद नयाँ जोर जुत्ता नयाँ लुगा वा अरु केही किन्नमा यदि झ्याल नकुटेको भए यी क्षेत्रमा रोजगारी बढ्थ्यो र समुदायसँग झ्याल र पसलहरूले खरिद गर्ने सामान दुवै हुन्थ्यो जब हामी गौण प्रभावलाई पनि ध्यान दिन्छौँ तब स्पष्ट हुन्छ कि प्राकृतिक प्रकोप तथा विनाशकारी सार्वजनिक नीतिको कारणले हुने विनाशले कसरी समाजलाई असर पार्छ र कुल रोजगारी विस्तारमा केही पनि सहयोग गर्दैन ध्वम्सरले रोजगारी सृजना गर्दछ र अर्थतन्त्रको लागि राम्रो हुन्छ भन्ने गलत सोचाइलाई ब्रोकन विन्डो फ्यालेसी अर्थात् फुटेको झ्यालको भ्रान्ति भनिन्छ यस गलत सोचको विभिन्न उदाहरणहरूको लागि माथिको बुदान नम्बर नौ हेर्नुहोला हेलजितको पाठ के थियो भने कुनै आर्थिक प्रस्तावको विश्लेषण गर्दा कुनै व्यक्तिले तात्कालीन नतिजाहरू मात्र नहेर दीर्घकालीन नतिजाहरू पनि हेर्नुपर्छ प्राथमिक प्रभाव मात्र नभएर द्वितीय प्रभाव पनि हेर्नुपर्छ र कुनै विशेष समूहमाथिको प्रभाव मात्र नहेर सबैजनालाई पर्ने प्रभाव हेर्नुपर्छ पर हेलजितको विचारमा यो पाठ अवलम्बन नगर्नु नै आर्थिक गल्तीको सबैभन्दा प्रमुख स्रोत हो उनले सन् उन्नाइस सय तिसको दशकको अर्थतन्त्रका बारेमा धेरै लेखेका थिए र उनलाई राम्ररी थाहा थियो कि विशेष गरी राजनीतिमा कुनै पनि नीतिको दीर्घकालीन प्रभावलाई उपेक्षा गरेर अल्पकालीन फाइदामा मात्र ध्यान दिने प्रवृत्ति हुन्छ केही उदाहरणहरू हेऱ्यौँ जसले गौण प्रभावहरूको महत्त्वलाई स्पष्ट पार्दछन् नेपाल सरकारले कृषि क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले रसायनिक कृषि मलमा सहुलियत दिने नीति ल्याएको छ कि यो नीति असल हो सायद होला तर कुनै नीतिको समग्र प्रभावको विश्लेषण गर्नका लागि त्यसको परोक्ष प्रभाव पनि हेर्नुपर्छ नेपालको रासायनिक मलको कुल माग करिब सात लाख टन रहेकोमा सरकारले सहुलियत दरमा करिब आठ लाख टन मात्र रासायनिक मल आपूर्ति गर्न सकिरहेको अवस्था छ सहुलियतका कारणले भारतमा भन्दा नेपालमा मल सस्तो छ चा। यसले गर्दा उक्त सहुलियतवाला मलको केही हिस्सा भारत तस्करी हुने गरेको छ नतिजा नेपाली किसानले भने जतिको मात्रामा मल मा नपाउने अवस्था छ र पाए पनि हप्ताउँसम्म लाममा बसेर कुरेपछि मात्र पाउँछन् किसानले बजार मूल्यमा नै मल किन्छु भन्दा पनि नपाउने अवस्था छ किनभने सहुलियतवाला मलको कारणले गर्दा निजी व्यवसायी मल आपूर्ति गर्नबाट निरुत्साहित भएका छन् यसरी कृषकले न त सहुलियतको मल पाउने गरेका छन् न त बजारको मूल्यमा खरिद गर्न पाइरहेका छन् देशहरू बिच हुने व्यापारमा बन्देज लगाउने कार्यको पनि नकारात्मक प्रभाव पर्ने गर्दछ उच्च भन्सार तथा आयत कोठाको वकालत गर्नेले प्रायः जसो सधैँ आफ्ना नीतिहरूको नकारात्मक प्रभावलाई ध्यान दिएका हुँदैनन् उच्च भन्सार तथा आयत कोटाको नीतिले प्रारम्भमा त स्वदेशी कामदार तथा उद्योगहरूको संरक्षण गर्दछ तर त्यसका अनिपेक्षित प्रभावहरू धेरै हुन्छन् उदाहरणको लागि विदेशबाट आयातीत चिनीमाथि नेपालले लगाएको भन्सारको कुरो गरौँ भन्सार दर बढाएमा स्वदेशी उखु कृषक र चिनी उद्योगलाई प्रोत्साहन मिल्ने तर्क यस नीतिका समर्थकले गरेको पाइन्छ भन्सार दर वृद्धि गर्नेले स्वदेशी चिनी उद्योगलाई त फाइदा पुग्ला तर समग्र उपभोक्ताले चिनीको लागि बढी खर्च गर्नुपर्ने हुन्छ स्वदेशी चिनी उद्योगहरूलाई प्रतिस्पर्धा बन्नुपर्छ भन्ने हुँदैन यसले गर्दा दीर्घकालसम्म स्वदेशी चिनी उद्योग जस्ताको तस्तै रहन्छन् र टिक्नको लागि झनजन बन्देजकारी नीतिमा भर पर्नुपर्ने हुन्छ यसको अर्को असर भनेको चिनीलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्ने अन्य सम्पूर्ण उद्योगहरूलाई प्रण प्रभाव हो चिनीमा लगाइएको उच्च भन्सारले चियादेखि लिएर बिस्कुट मिठाईसम्मको उद्योगलाई असर पारिरहेको हुन्छ जब हामी यी सबै गौड प्रभावहरू समेतलाई विश्लेषण गर्छौँ तब चिनीमा लगाइएको भन्सारले समग्र अर्थतन्त्रमा सकारात्मक नभएर नकारात्मक असर पारेको पाउँछौँ व्यापारमाथि लगाउने बन्देजले रोजगारी सृजना गर्ने वा उद्योग फस्टाउने नभएर एउटा क्षेत्रको रोजगारीको अवसर र पुँजीलाई अर्कोतिर सार्ने मात्र काम गर्दछ तर जसले गौड प्रभावहरूलाई ध्यान दिँदैन उसले यो कुराको हेक्का नराख्न सक्छ तसर्थ आर्थिक तवरले सोच्ने प्रक्रियाको एउटा अभिङ्ग अङ्ग बनेको गौड प्रभावलाई पनि विश्लेषण गर्नु हो गौड प्रभाव राजनैतिक निर्णय प्रक्रियामा मात्र देखा पर्ने समस्या होइन व्यक्तिगत व्यवहारमा पनि यस्तो प्रभाव देख्न सकिन्छ एउटा उदाहरण यस्तो छ एकजना शिक्षकले कक्षा एकका विद्यार्थीले सधैँ सिसा कलम हराएकोदेखि आजित भएर नयाँ नियम बनाएछन् ताकि विद्यार्थीहरूले शिक्षाकलमको जतन गरून् उनले शिक्षाकलमको ठुटो ल्याएर दिएमा विद्यार्थीहरूलाई पुरस्कार दिने घोषणा गरिन् उनले सोचिन् कि यसो गरेमा विद्यार्थीहरूले शिक्षाकलम ठुटो नवन्जेलसम्म राम्रोसँग प्रयोग गर्नेछन् तर उनी आश्चर्य छ भइन् जब उनले विद्यार्थीहरू शिक्षा कलम तास्न लाम लागेको देखिन् पुरस्कारको लोभले अभिप्रेरित विद्यार्थीहरू सध्य शिक्षा कलमलाई नै तासेर ठुलो बनाइरहेका थिए तसर्थ हामीले स्वतः गौण तथा अनिपेक्षित प्रभावको बारेमा पनि ख्याल गर्नुपर्ने हुन्छ